यस्तो धेरै कहानी छ या जिन्दगीमा यस्तो धेरै कहानी छ या दुःखमाथि लाग्छ दैव बैमानी छ या जिन्दगीमा यस्तो धेरै कहानी छ यहाँ कहिले भएको पेट ताक्छ कहिले खाली घोडा कहिले भोको पेट ताक्छ कहिले खाली घोडा रोग व्याधि मेरै माथि निशानी छ यार जिन्दगीमा यस्तो धेरै कहानी छ यार दुखी लाग्छ दैव बैमानी छ या नबोले नि नसुने नि हेरी पीडा बोल्छु नबोलेनी नसुने नि हेरी पीड़ा बोल्छु प्रियसीको तस्विर नै सिरानी छ यार जिन्दगीमा यस्तो धेरै कहानी छ यार दुखी माथि लाग्छ दैव बैमानी छ यार अब मेरो विस्तारामै बाँच्ने अठोट हो अब मेरो विस्तारामै बाँच्ने अठोपो मेरो र पाइतालाको निगरानी छ यार जिन्दगीमा यस्तो धेरै कहानी छ यार दुखीमाथि लाग्छ दैब बैमानी छ यार यतातिर म प्यासी छु वर्षौं वर्षदेखि यतातिर म प्यासी छु वर्षौं वर्षदेखि उता डल्ने पियारीको जवानी छ यार जिन्दगीमा यस्तो धेरै कहानी छ यार दुखीमाथि लाग्छ दैव बैमानी छ यार जिन्दगीमा यस्तो धेरै कहानी छ यार रुद्रपूर्दै रूपन्देही घर भई हाल द्वाहा कतारमा रहनुभएका दीपमिलनको गेजललाई स्वर्णिम्रहरूको बियालिसौं श्रृंखलाको चाबी बनाउँदै ढोका ओगारे आत्मीय मनहरूमा स्वागत अभिवादन आफन्ताँगा रहनु भएको तपाईँ मनभरी मातृभूमि र प्रियजनको याद सङ्गाली रहनु भएको तपाईँ स्वदेशमै रहेर हामीलाई सुनेर साथ दिइरहनुभएको तपाईँ कैले देश दुखेका कुरा कैले मन दुखेका कुरा तपाईँकै उथल पुथल मनका भावनाहरू समेट्ने अनि तपाईँको एकलोपनलाई एक एकै क्षण भए पनि केही कम गर्न नेपाली संचार रेडियोलाई माध्यम बनाएर साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिमप्रहको ब्यालिसौँ श्रृंखलामा फेरि पनि आत्मीय स्वागत विभाजन प्रविधिका सहजारी प्रमोद के म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण मन यो कार्यक्रम नेपाली सञ्चार रेडियो सँगै डब्लुडब्लु डब्लु डट नेपाली मार्फत तपाईँले चाहेको बेला अनि विश्वको जुनसुकै गुनामा रहेर रह पनि हरेकलाई रह तपाईँहरू मेलबोर्न अस्ट्रेलियाको समय राति दस तिस बजे तथा साँझ पाँच पन्ध्र बजे नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र नेपाली क्यालेन्डर नेपाली एफएम ट्युन इन रेडियो आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेशन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ पनि नेपाली अडियो बुक अन्धृत तथा आइफोन एप्लिकेशन डाउनलोड गरेर पनि स्वर्णिमप्रका सम्पूर्ण श्रृङ्खलाहरू सुन्न सक्नुहुनेछ तपाई कहाँ कुन अवस्थामा हुनुहुन्छ जहाँ जस्तो सुकै अवस्थामा रहे पनि तपाईँको महत्वपूर्ण साथको अपेक्षा गर्दै यो कार्यक्रम स्वर्णिम प्रहरपूर्ण का विधामा सृजित सृजनाहरू तपाईँकै आवाजहरू तपाईँकै कलमका बानकीहरू प्रसारण हुने साप्ताहिक साहित्यिक प्रस्तुति हो बेला कार्यक्रमको पहिलो सांगीतिक सौगात स्वरूप मेची खोजी आनन्द कार्कीको आवाजभित्र चुडामणी शर्माको सर शब्द सुशील विश्वकर्माको सङ्गीत मिसाउने अनुमति चाहे गीतपछि फेरि पनि हाजिर हुने नै छौँ हामी सँगै रहनुहोला करने सुंदर मेरो देश बेची कोशी कल कल करने सुंदर मेरो देश उत्तर तीरा ही मल हंसने धन्य अच्छा मेरो देश धन्य अच्छा मेरो देश मेरो देश हिड़ पहाड़ी पाख लाली गूरा फूल फूल हिमाली काउ दे हिड़ पहाड़ी पाख मां लाली गूरा फूल फुल माली काक चंद्र सूर्यांकित चंदा पारा चन्द्र सुर कि झण्डा गर्छ एकजटल पाली हो पहिला गी सारा एकजुट पल हो पाइला गी सारा बेची दोषी कल कल गर सुन्दर मेरो देश बजाए नेपाली धरती माँ एशिया का तारा जल में नेपाली माँ को माँ श्री कृष्ण ले मुर् बजाए नेपाली धरती माँ डमरू बजाई हृदय संी मालिका खी माँ रामचंद्रन ने स्वंबर गरे जनक न गरी मेची खुशी कल कल करने सुंदर में देश शोगाथा पीरहरूको हामी मिली गाउँछौ स्वार्थको बन्धन चुडाली नेपाली भईपा छ यो गा पीरहरूको हामी मिली गाउँछौ स्वार्थको बन्धन चुडाली नेपाली भैपा छ सपना हामी साखर पार्छौ पृथ्वीको सपना हामी साखर पार्छौ माटो गोटीका लगाई विश्वलाई चिनाउँछौ माटो गोटीका लगाई विश्वलाई चिनाउछौ पेजी खुसी कल कल गर्ने सुन्दर मेरो देश जी खुशी कल कल करने सुंदर मेरो देश उत्तर तेरा ही मल हंसने धन्य अच्छा मेरो देश धन्य छा मेरो, मेरो देश मेरो देश बाटो अनि तिमी हिँड्ने बाटो पैता लाउन केवल फरक टेक्ने एउटै माटो मैले हिँड्ने बाटो अनि तिमी हिँड्ने बाटो जुनी एउटै भए पनि बाँच्ने भाग्य बेग्लै जुनी एउटै भए पनि बाँच्ने भाग्य बेग्लै छुट्नुपर्छ गोरेटोमा हुँदा लक्ष्य बेग्लै खुसी तिम्रो पाटो भए आसु मेरो पाटो जति हिँडे पनि हामी तर एउटै बाटो मैले हिँड्ने बाटो अनि तिमी हिँड्ने बाटो पैता लाउन केवल फरक टेक्ने एउटै माटो रोजे जति खुसी पाइँदैन रोए पनि रोजे जति खुसी पाइँदैन रोए पनि जाने छैन पीड़ाहरू जति धोए पनि घाउको भए पनि चिनो एउटै खाटो मात्र फरक पैता लाउन टेक्ने एउटै माटो मैले हिँड्ने बाटो अनि तिमी हिँड्ने बाटो पैता लाउन केवल फरक टेक्ने एउटै माटो केशर मागयुङ सुब्बाको गीत थियो यो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 इन्टरनेटको पहुँचमा विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुन्न सक्नुहुनेछ साप्ताहिक साहित्य म तपाईँकै सृजनाहरू उठान गरिरहेको छु यति बेला पूर्ण स्वाङको महत्वकांक्षा शासकको शीर्षको कविता उठाउने अनुमति चाहे व्यवसायमा बोकेर किर्ति नगरको आँसु छोपेर तामसालिङको लाश, पिहेर, मगरा तमवानको रगत खोसेर थारूहट मिथिलाको खुशी, कुच्चाएर बालक चौडण्डी अदुवा लडाएर काङ्सोरेको स्वाभिमान जन्मियो शासक श्री पाँच बडा महाराजीराज देव लगाएर गर्दनहरूको बजार सिलाएर निमुखाहरूको आवाज खोजेर बस्तीहरूको कलम संस्कृतिहरूको चितकार भाषाहरूको कलाल आकाशलाई कर्फ्यू धरतीलाई चुनौती पानीको नाकाबन्दी जन्मियो शासक श्री तिन राडा सरकार खोसेर रिदामा रामलिङ आङको संसार खोसेर रिदामा रामलिङ संसार छिनाले र बाझाङको मुटो झुन्डाएर गंगालाल दशरथको शरीर बनाएर बन्दक रामप्रसाद जीवीको अटल आस्था फर्कियो श्री पाँच सरकार झुन्डाएर प्रजातन्त्रको धोती जन्मियो शासक कथित विष्णुको अवतार सिकेर नक्सलको नक्कल उरालेर झापा विद्रोह टेकेर सुखानेको छातीमा भुट्यो छिन्ताङ पाड चराजै डड़े रामकुमार नेत्र रामनाथ राजवंशी उड्यो पञ्च अवतरण अमूर्त बहदल जारी भयो दुई कार्तिक तेइस जन्मियो शासक उही रक्सी र बोत्तल बोत्तल रक्सी श्री सरकार चन्दामा छोरा लेबीमा गर्दन, ले गर्दन। नक्कली मोर्चा र नक्कली भीडन्तमा असंख्य सक्कली मान्छेहरू राष्ट्र द्रोहीको नाममा माइतीको अगी चेलीको बलात्कार सत्तरी वर्षीय आमाको गुप्तांगमा सुरक्षा बलका डण्डा सुखीको नाममा श्रीमतीको अघि श्रीमानको मृत शरीर स्कुलमा परेड गाडीमा बम सुरक्षाको नाममा हजारौं किशोर किशोरीको हत्या हजारौं बेपता सयौं अपाङ्ग टाउको मूल्य मूल्य विहीन टाउको झर्यो पर्दा गयो विष्णुको अवतार धसेर चन्दन लोकतन्त्रको रोपियो गणतन्त्र संघीयता जन्मियो शासक नेपाल सरकार गणतान्त्रिक सरकार गणतान्त्रिक जनतासँग फेरि आह्वान गर्दैछौ आदरणीय प्रिय राष्ट्रिय गदाहरू कोही छ कि रगत दिने फेरि तिमीलाई मारेर अर्को शासक बन्नु छ निकै प्रगतिशील आवाजका लागि पूर्ण सुहाङ पनि हार्दिक आभार यति बेला तपाईँकै सृजनाहरू उठान गरिरहेको छु प्रवासी रागव के शर्मा हुनुहुन्छ हाल अमेरिकामा रहनुभएका स्रष्टाले दुईवटा मुक्तक पठाउनु भएको छ यही मुक्तकलाई वाचन गर्ने अनुमति चाहे यो चरणमा छाया छोडेर माया लिएर गयौ तैपनि बाँचेको छ यो जिन्दगी छाया मा छोडेर माया लिएर गयो तै पनि बाँचेको छ यो जिन्दगी मैले खिचेका थिए तस्बीर लिएर गयो तैपनि बाँचेको छ यो जिन्दगी छाया छोडेर माया लिएर गयो तैपनि बाँचेको छ यो जिन्दगी धोकेवाज सपनीमा देखौं भने पनि तिमलाई धोकेवाज सपनीमा देखौं भने पनि तिमीलाई निध लिएर गयो तैपनि बाँचेको छ यो जिन्दगी छाया छोडेर माया लिएर गयो तै पनि बाँचेको छ यो जिन्दगी मैले खिचेका ती तस्विर लिएर गयो बल्दैछ आगो दण्डनी आगो दन्दनी बलोस जति बले पनि बोल्दैछ मुटुभित्र कता कता बोलोस जति बोले पनि बल्दैछ आगो दण्डनी बलोस जति बले पनि पिन्ती पानी नछर्किदेऊ सहुला पीड़ा विन्ती पानी नसर्किदेऊ सहुला पीड़ा यसलाई जल्न देउ जति जले पनि बल्दैछ आगो दन्दनी बलोस जति बले पनि पोल्दैछ मुटुभित्र कता कता बलोस जति पोले पनि प्रवासी राघव ऋषिके शर्माप्रति पनि हार्दिक आभार मुक्तका लागि यति बेला कार्यक्रमको दोस्रो सांगीतिक सौगात स्वरूप सक्छौ भने निशा देशारको आवाज दिपिका भूषालको शब्दभित्र दिपक शर्माको संगीत कार्यक्रमको दोस्रो सांगीतिक सौगात स्वरूप मिसाउने अनुमति चाहे यो चरणमा गीतपछि फेरि पनि हाजिर हुने नै छौ हामी सँगै रहनुहोला भित्र बसेको छु हिजो लेख संविधानड़कि हिजो लेख संधान कड़क एटा अर्क क्रांति जरूरी देख हिजो लेख संविधान कड़कि फिर एटा अर्क क्रांति जरूरी देखी सहमति थुप्रै गरे वार्तालाप धेरै गरे सहमति थुप्रै गरे वार्तालाप धेरै गरे हिजो जति ताते पनि आजसम्म चिसिएको छ हिजो लेखेको संविधान किन अड्किएको छ फेरि एउटाहरूको क्रान्ति जरूरी देखिएको छ बुवाले हिजो युद्धमा व्यर्थै बलिदान दिएछ बुवाले हिजो युद्धमा व्यर्थै बलिदान दिएछ आमाको त्यो आँखामा आँसु अझै भरिएको छ हिजो लेखेको संविधान किन अड्किएको छ फेरि एउटाहरूको क्रान्ति जरुरी देखिएको छ तिमीले कुटे जस्तो गर्नु म दुखे जस्तो गर्नेछु तिमीले कुटे जस्तो गर्नु म दुखे जस्तो गर्नेछु आँखामा छारो हाल्दैछ छा। यस्तै यस्तै बुझिएको छ हिजो लेखेको संविधान किन अड्किएको छ फेरि एउटा अर्को क्रान्ति जरुरी देखिएको छ मेरै घरको कोठामा डेरा गरी बस्ने नेता मेरै घरको कोठामा डेरागरी बस्ने नेता जसको आज दरबार छ हिरामोती जड़िएको छ हिजो लेखेको संविधान किन अड्किएको छ फेरि एउटा अर्को क्रान्ति जरुरी देखिएको छ मानन्दर र अबाकीको गजल थियो तपाई हुनुहुन्छ स्वर्णिम प्रहरको बिहालिसौ श्रृंखलामा अस्ट्रेलियाको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरीका सहचारी प्रमोद के सोरी सँगै म तपाईँकै शब्द सहयात्री विक्रम मर्पण सँग हुनुहुन्छ यति बेला तपाईँको सृजना वाचनलाई एकै क्षण थाती राखेर कन्काईका सुस्केराहरू नामक झापाहरूको गजेल संग्रह प्रकाशन हुने सम्बन्धमा एउटा सूचना प्राप्त भएको छ यही सूचनालाई वाचन गर्ने अनुमति पूर्व जानकारी र सूचनाको आधारमा मोफसल राजधानी र रा, डायसपोराबाट नेपाली गजल विधामा कलम चलाइरहनुहुने झापाली गजल सर्जकहरूका निम्ति संयुक्त गजल कृति कन्काईका सुस्केराहरूमा आफ्नो गजल समावेश गराउने बारे अत्यन्तै जरूरी सूचना गजलकार सावित्रा लोइटेल घिमिरेज्यूको संयोजकत्वमा गठित नव कार्य समिति प्रतिनिधि विशेष प्रतिनिधिबाट सर्वस्वीकृत कन्काइका सुस्केराहरू संयुक्त गजल कृति प्रकाशनको रूपरेखा यथा सम्भव धेरैभन्दा धेरै जापाली गजल सर्जकहरू समेटिनेछ छनोट समितिबाट छनौट भएका उत्कृष्ट पाँच गजल प्रकाशित गरिनेछ कृतिबाट उठेको सम्पूर्ण रकम सामाजिक तथा साहित्यिक कार्यक्रममा लगाए पुन संस्करणको जिम्मेवार तथा वितरण प्रकाशन प्रकाशक बजार व्यवस्थापक हुनेछ कृति विमोचन नयाँ साल दुई हजार अवसर पारेर गरिनेछ सर्जकले गजल पठाउँदा ख्याल गर्नुपर्ने कुराहरू गजल गजलकै संरचनाभित्र बाँधिएको हुनुपर्नेछ गजल, गजल कुनै पनि कृतिया पत्रिकामा प्रकाशित नभएको हुनुपर्नेछ गजल पूर्णत मौलिक हुनुपर्नेछ कसैको चोरिएको या केही परिमार्जन गरिएको पाएमा यस कृतिमा समावेश गरिनेछैन गजल कुनै पनि व्यक्ति धर्म सम्प्रदाय या देशलाई वच्याउने भाव विशेष तथा नकारात्मक विचारधारा पाएमा स्वत खारेज हुनेछ प्रत्येक सर्जकले आफ्ना आठवटा गजल पठाउनु पर्नेछ छनौट समितिबाट उत्कृष्ट पाँच सानिनेछ गजल छनौट अधिकार पूर्ण रूपमा छनौट समितिमा हुनेछ छनौट समितिको निर्णय अन्तिम हुनेछ यो उप कुनै उजुरी राख्ने छैन गजल पठाउने अन्तिम मिति माघ एक दुई हजार एकात्तर आफ्ना उत्कृष्ट गजलका साथमा व्यक्तिगत विवरण सहित रु दुई हजार आफ्ना प्रतिनिधिलाई बुझाउनु पर्नेछ गजल पठाउने ठेगाना जापानी डट गजल एट जीमेल डट कम जेआई Gajal at या नजीक का प्रतिनिधि जीवर प्रत्यक्ष भेटर या इमेल, फेसबुक इनबॉक्स मार्फत विस्तृत जानकारी का निम्ति सीधा संपर्क संयोजक सावित्रा घिमिरे लुइटेड इजरायल सह संयोजक जीपी तिवारी दुबई सह संयोजक वेक दल यू विशेष प्रतिनिधि प्रभा आचार्य अमेरिका रहस्य विक्रम चिमरिया ब्रीतामूल जापा, निराजन प्रभात कतार लीला अनामूल ने नेपाल, नेपाल कल्पना आचार्य ओली झा मीरामन था काठम्डो इंदिरा प्रयास काठमंडो रोदन निरला झापा प्रेम भूर्देल झाप प्रभास प्रतिनिधि केशव चापा कतार सौगात गजमेर साउदी अरब संजीता बास इजरायल विजय राय इजरायल इनोसेंट राज राचा विरल यात्री मलेसिया मिन प्रकाश उपप्रेती साउथ कोरिया हेम लावती अंकंग। झापा गजल सर्जकहरूको कन्काइका सुस्केराहरू नामक संयुक्त गजल संग्रह प्रकाशन हुने बारेमा सूचना रहेको थियो तपाईँकै सृजना वाचनको क्रममा अन्धा जनता शीर्षक शरण राईको लौकथा उठाउने अनुमति चाहे सम्पूर्ण दुःखको मुआ नाखा हो यसलाई चिम्म पारेर केही बेर मोच्य अनुभव गर्नुभन्दा आँखालाई फुटाइ नै दियो भने सधैँका लागि मोक्ष प्राप्त हुन्छ हो कि होइन नेता आफ्ना पिछलघु कार्यकर्ता र जनतालाई सोध्छन् हो हो भिजिलान्तेहरू कराउँछन् हो हो एकोरिएका पिछलघु कार्यकर्ता र जनताहरू पनि कराउँछन् हो आँखाले देखेर त लोपलाउँछ प्राप्तिको इच्छा जाग्छ र प्राप्त गर्न नसक्दा दुख जन्मिन्छ आँखै नभएपछि दुःख स्वत समाप्त हुन्छ भनी सोचेर पिस्लघु कार्यकर्ताहरू जनताहरू आफ्ना आँखा फुटाउन राजी हुन्छन् उनीहरूको आँखा निर्दयतापूर्वक फुटाइन्छ आँखा घुमिसकेपछि पो आँखाको महत्व उनीहरूलाई थाहा हुन्छ आँखा त राम्रो नराम्रो सुख दुःख शोषण अन्याय प्रेम गृह सत्य असत्य विविध रंग रमाइलो संसार आदि छुट्याउने चेतना पो फुटाइसकेको आँखा फेरि पनि बन्न सक्दैन म तिमीहरूलाई मानिसहरूको भिड हुने ठाउँहरू दोबाटो बस पार्क हटिया मेला रेलवे स्टेशन आदि स्थानहरूमा पुर्याउँछु भीख माग्नु भिखबाट उठेको सबै रकम मेरो हुनेछ भीख कमाइन्जेल म तिमीहरूलाई दया गरेर आदि पेट खान नेता अट्टाहस गर्छ नेताको लयलयमा लागेर अन्धा भइसकेका पिशलोघु कार्यकर्ता र जनताहरू नेताका निजी सम्पत्ति भइसकेका हुन्छन् र विवश सुनिहरू पूर्णतया नेता मनमुटुमा आँसुको खत देख्दैछु मनमुटुमा आँसुको खत देख्दैछु समयको नै उल्टो हरकत देख्दैछु मनमुटुमा आँसुको खत देख्दैछु बलेन चुलो डिग्रीको सर्टिफिकेटले बलेन डिग्रीको सर्टिफिकेटले मनमुटुमा आँसुको खत देख्दैछु समयको नै उल्टो हरकत देख्दैछु बलेन चुलो डिग्रीको सर्टिफिकेटले हो अब राहदानीको जरूरत देख्दैछु मनमुटुमा आँसुको खत देख्दैछु समयको नै उल्टो हरकत देख्दैछु मदन विजयले सिद्धेश्वर एक बैतडी हाल मोकलानमा रहनुभएका स्रष्टाको मुक्तक थियो यति बेला कार्यक्रमको तेस्रो सांगीतिक सोगात स्वरूप चल्दैन तिमी बिना दुर्गा खरेलको आवाजभित्र अर्जुन पोखरेलको शब्द अनि संगीत मिसाउने अनुमति चाहे गीतपछि अन्तिम चरणमा फेरि पनि हाजिर हुने नै छौ हामी सँगै रहनुहोला श्री त्रिकालदर्शी चच्छु छ कि यी कानका लोतीहरूले पनि फर्किएर कानका प्वालहरू छोपेका छैनन् देख्छु सुन्छु निफन्छु केलाउँछु विश्रलताहरू विभेदहरू कुमार्गहरू अब अन्त संस्करणलाई भिपोल्न पत, थाल्दछन् तब म गर्भारण गर्छु मेरा कोखमा अनेकौं विचारका भ्रूण पलाउँछन् यो थोचित अवसर पारेर म तिनलाई जन्माइदिन्छु रूपवान गुरूप जे जस्ता छन् ती मेरा सन्तान हुन् मेरा कविताहरू यस्तै छन् मेरा कविता तिमीलाई विभत््स लाग्छ भने मेरा कविताले तिम्रो सोचसँग बेमेल खान्छन् भने भो सकि म कविता लेख्दिन तिमीलाई पक्कै सम्झना होला मैले भनेको थिएँ हरेक सृष्टि नाङ्गो जन्मन्छ मेरा कविताहरू पनि नाङ्गै जन्मन्छन् नाङ्गै जन्मदा लाच मान्दैनन् नग्नताको सीमा त हाम्रो सोचले कुदिन्छन् आवरणहरू त हाम्रा मस्तिका उपज हुन् तिम्रो धारणाका पहिरनहरू मेरा लागि विषाक्त सिउँडी हुन् यसका असरले मेरा रोम रोम सुन्निन थाल्दछन् तब म अनिल कण्ठारी चाहिँ चुपचाप सहन सक्दिनँ र असह्यतामा कविता ओकल्छु मेरा कविताले उल्टो विष्पमन गरिदिन्छन् सिउडीका एन्टिडोट डोट बनेर उभिन्छन् यसलाई तिमीले पोल्छ भने भो म कविता लेख्दिन तिम्रो बातका अध्या गुफाहरू तिम्रो सिद्धान्तका साङ्लाहरू तिम्रा विभेदकारी दर्शनका पिंजाहरू तिम्रा अमानवीय नियमका ज्यालखानाहरू ज्यादै मेरा कविता फुल हुन् जन्मजात सुगन्ध बोकेर जन्मन्छ मेरा कविता झरना हुन् बेग मारेकै हुन्छ मेरा कविता पवन हुन्छन् प्राण वायु समान हुन्छन् मेरा कविता यावती गुणहरूमा तिमी विवेकी रोष राख्छौ भनेको ब्यादिसौ शमा यति बेला म तपाईकै सृजनाहरू वाचन गरिरहेको छु सृजना वाचनकै क्रममा कार्यक्रमको अन्तिम अन्तिम चरणमा विकल्प बाबु गीता नगर चितवनका स्रष्टाको गीत उठाउने अनुमति चाहे तिमी बिना पनि तिमी बिना जिंदगी आखा बनू केवल नदी रहना पी जिंदगी नियति मैं खुशी कहीं दिएन नियति मैं खुशी कहीं नीड़ा मानी बाच्छेन पीड़ा योग्टलि आंखा बनु त केवल नदी रहसक्शु म तिमी बिर्से जो करसक् म याद पासो लगा मर्ना द्वोधार में जिंदगी चल रहे आखा बनु त केवल नदी रह तिमी पनि जिन्दगी रहेछ आँखा बन्नु त केवल नदी रहेछ बाबु गीता नगर चितवनका स्रष्टालय पनि हार्दिक आभार गीतका तिमीहरू भोज गर्ने खुरापाती नेताहरू तिमीहरू भोज गर्ने खुरापाती नेताहरू आमी भने भोकै मर्ने खुरापाती नेताहरू अज्ञात पालपालीको गजलको मतला उठाइरहेको छु कार्यक्रमको अन्तिम चरणमा यति बेला यही गजललाई पूर्णता दिने अनुमति चाहे तिमीहरू भोज गर्ने खुरापाती नेताहरू तिमीहरू भोज गर्ने खुरापाती नेताहरू आमी भने भोकै मर्ने खुरापाती नेताहरू तिमीहरू भोज गर्ने खुरापाती नेताहरू संविधान लेख्छौ भने फेरि थप्यौ म्या त झै लेख्छौ भने फेरि थप्यौ म्या त कति दिन भर पर्ने खुरापाती नेताहरू तिमीहरू बोझ गर्ने खुरापाती नेताहरू हामी भने भोकै भन्ने खुरापाती नेताहरू हाम्रै पैसाबाट लत्ता हाम्रै पैसाबाट भत्ता हाम्रै पैसाबाट लत्ता हाम्रै पैसाबाट भत्ता सधैँ आफ्नै खल्ती भन्ने खुरापाती नेताहरू तिमीहरू बोझ गर्ने खुरापाती नेताहरू हामी भने भोकै मन्ने खुरापाती नेताहरू जनताका अधिकार लुटिसक्यौ खुशी सबै जनताका अधिकार लुटी सक्यौ खुशी सबै जनताका खुशी हर्ने खुरापाती नेताहरू तिमीहरू बोझ गर्ने खुरापाती नेताहरू हामी भने भोकै मल्ने खुरापाती नेताहरू निमुखका कुरा गर्छौ महलमा बासौ निमुखका कुरा गर्छौ महलमा बास सर्छौ महलमा बासर्ने खुरापाती नेताहरू तिमीहरू बोझ गर्ने खुरापाती नेताहरू हामी भनी भोकै मर्ने खुरापाती नेताहरू अज्ञात पालपाली जीलाई पनि गजेलका लागि हात मिया र आजको श्रृंखलाको अन्तिम सृजना थियो यसका साथै स्वर्णिम प्रहरको व्यवसायी पनि भिट मार्ने बेला भयो तपाईँलाई स्वर्णिम प्रहरको श्रृंखला कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव अनि विभिन्न विधागत सृजनाहरू जसका लागि हाम्रो इमेल ठेगाना स्वर्णिम प्रहरीेलम एसडब्लुआरएम नामक एक फेसबुक प्रोफाइल र एउटा सहयात्रा तय सक्नु सक्नुहुनेछ अर्को जानकारी स्वर्णिम प्रहरका हरेक अङ्कहरू नेपाली सञ्चार रेडियोसँगै डब्लुडब्लुडब्लु डट चिसापानी नेपाल डट ब्रोकिस्फोट डट कम अनि डब्लुडब्लुडब्लू डट मेरो मनको साथी त्यस्तै डब्लुडब्लुडब्लू डट मार्फत पनि तपाईँले हाम्रा कार्यक्रमहरू स्वर्णिम प्रहरका डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यो सँगै अन्द्रोय तथा आइफोन एप्लिकेसन नेपाली अडियो बुक मार्फत पनि स्वर्णिमपरका सम्पूर्ण श्रृङ्खलाहरू सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ यतिजेल आफ्नो महत्वपूर्ण समय खर्चिएर स्वर्णिम प्रहर सँगै रहनुभयो हामी सँगै सहयात्रा तय गर्नुभयो नेपाली सञ्चार रेडियो सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझ निकट बनाउने माध्यम नेपाली सञ्चार टिम अस्ट्रेलिया प्रति पनि हार्दिक आवाद नेपाली ने ने अडियो बुक टिम चिसापानी नेपाल टिम प्रति पनि हार्दिक आवाद यो साथका लागि यति बेला कार्यक्रमको अन्तिम सांगीतिक सौगात स्वरूप चोखो माया कमल खत्री र श्रेया आवाज आवाजभित्र कमल खत्रीको शब्द अनि संगीत तपाईँ माझ छोड़दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईंकै शाब्दिक सहयात्री विक्रम अर्पण यो ब्यालिसौं श्रृंखलाबाट छुटिने अनुमति चाह्यौं तपाईँको यो हप्ता सुखद सृजनशील विदुष हस्त छुट्यौं अर्को हप्ता भेटौंला नमस्कार Jokho maya Dihye pukhta Malai Jahe dhe na Suna jadhi malai Nyanu maya Dihye pukhta Malai Dimroh rideko Kuna rakhim malai Sahana sak dhe na तिमीले अरू कसैलाई जानिन जाने छोएको तिमीले अरू कसैलाई जानी न जानी छोएको छो यो मन कपी दिन्छ मनमा पीडा हुन्छ सरी सामा